तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार मेगा हर्च र यो हो कार्यक्रम लोक आगन। नमस्कार अनि धेरै धेरै स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघा हटको प्रस्तुति कार्यक्रम लोक आँगनमा तपाईँलाई आज पनि भेट्नको लागि उपस्थित भइसकेका छौँ प्राविधिक मित्र रासँगै म छु तपाईँकै लोकभाकाको साथी दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ प्रत्यक्ष रूपमा हामीलाई रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभर एकै सुनिराख्नु भएको छ कार्यक्रम आउने गर्छ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म यो बसाइँ बस्नको लागि हामी आउने गर्छौँ यो बसाइँमा रहेर हामी तपाईँको त्यो गलालाई सम्मान गर्छौँ तपाईँको त्यो गलाबाट खुलिएका ती आवाजहरूलाई सुन्छौँ ती हाम्रै गाउँ भाग पाखा पखेरामा गुन्जिरहेका ती आवाजहरूलाई सुन्छौँ र तपाईँ आउनुहोला जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो भएर यो दुईवटा बाटो तपाईको लागि आज पनि खुल्ला गरेका छौँ विशुद्ध लोक भाकाको कार्यक्रम हो यो तपाईँ पनि आउनु सक्नुहुन्छ राम्रोसँग गुद्गुनाउन चाहनुहुन्छ चा। तपाईँसँग त्यो क्षमता छ तपाईँको त्यो कला कहाँ गएर पोखाउँ कहाँ गएर देखाउँ भन्न चाह भन्दै तपाईँ खोजिरहनु भएको छ भौतारी भएको छ भने तपाईँकै लागि भनेर हामीले कार्यक्रम लोगागन लिएर आएका छौँ दुईवटा बाटो जिरो सको बाटो भएर कोही साथी आइसक्नु भएको छ राजको साङ्केत म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हेलो नमस्ते हजुर के छ गर्मी कतिको छ त्यता गर्मी एकदम बढ्दैछ है हजुर ल यो गर्मीको बेला गर्मीको मौसममा चिसो बनाउनको लागि तपाईँ आउनु भएको छ गीत गाउनुको लागि कुन चाहिँ भाका सुसेल्नुहुन्छ आज हजुर जति सक्छौ तर्का मायालु हुन्छ सुरु गर्नुहोस् त भाइ म तपाईँलाई सङ्गीतले पछाडि ओ मन हे बन्द सुन्द जात हुन्छ र सुन्द जात हुन्छ र म नै हुन्छ पनि कि जिइ सुन्द र जति सखहरु तर करनु मायालु छु तरा त मैले छोरा पानी दिन्छ ati ta khel tar ka maya mai le ek to da tu hi sa ba ke ta ta ni le ka tar maya mai le ek to da tu hi sa ba le ta ta गाउँ तिया Andrea, Ryan Dever贍, How many I got? See we got some more later, But the rest don't have the Ready map, I'm responding to it, तय मैले तुरु सानी तयार जतिसक्छु तर्का मायालु मैले छुदा छुइन्छ भने सुनपानीले छर्का मायालु वास्तवमै त्यो जातभातका कुरा भएका कुराहरू गीतमा हुँदै थियो निकै सुन्दर तरिकाले गाउनु भयो बखान सिंहजी कार्यक्रम आइदिनु भयो रेडियोसँगै रहनु होला छुट्टिन्छ ग्यारे है त नमस्ते भोखान सिंह चेपाङ आउनुभएको थियो सिद्धी बाटो जिरो छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस अनि जिरो छप्पन्न लागि खुल्ला गरेका छौँ यो दुईवटा बाटो भएर तपाईँ आउनुहोला र हामी एकैछिन यो मिठो भाका सुन्छौँ त्यसपछि पुनः तपाईँ माझ आउने जिरो छ पाँच दुई सठी तिन सय तेत्तिस अनि बत्तिसको दुईवटा बाटो भएर आउँदै गर्नुहोला फुमारी कुमारी छु भेट माइ बासै कोसे है दिलै को दैलो दैलौ घारी मैं आटना बसे दिल को दैलौ घारी ज्वै यो भन्दैछन् बा आमाले बसेहे दिलाइको ढोका उगारे भनेर यस्तै यस्तै मिठो भएको तपाईँ माझ र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कमबाट पनि विश्वभरि एकै साथ सुनिराख्नु भएको छ हामी कार्यक्रममा आउने गर्छौँ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म व्यवसाय बस्नको लागि आउने गर्छौँ र व्यवसायमा आएर चाहिँ हामी तपाईँसँगै तई संगे, संगे ती सलासारी करने गीत सुने तक गला कुछ ते ते ते ते ते ते को सम्मान कर जीरो छपन्ना पांच तिरसठी तीन सौ बत्तीस अभी पांच तिरसठी तीन सौ तैतीस को दुईवटा बाटो भाई आई साथी आईसक् राजकेत म स्वागत करमस्ते नमस्ते हजार नमस्ते क्या देख को बोलने अनु अधिकारी माधवपुर एकदम एकदम मेरो गर्मी गर्मी है केमा काम के का राम्रोसँग ब्यास्डर गुनगुनाउनु आज म मुटु जलाइ जला मुटुलाई मुटु जिउन सक्दिनँ मुटु ज मन्दि नछु मलाई मामै भए बगली हाम्रो जनै जन मन्दिर हुन्छ अनुजी राम्रोसँग गाउनु भयो रेडियोसँगै रहनु होला छुट्टिन्छौँ है त नमस्ते माधवपुरबाट आउनुभएको थियो अनुष् अब पालो तपाईँको जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय दुईवटा बाटो तपाईँको लागि हामीले कुला गरिराखेका छौँ कार्यक्रम आउने गर्छ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म यो बसाइँ बस्नको लागि आउने गर्छौँ यो बसाइँबाट हामी हाम्रै गाउँ हाम्रै पाखा पखेरामा घनकी नीति आवाजहरूलाई टपक्क टिपेर चाहिँ तपाईँको गला मार्फत सुन्ने काम गर्छौँ आउनु होला जिरो छप्पन्न पाँच त्रिसठी दुईवटा बाटो भएर कार्यक्रम आएर राम्रोसँग गीत गाउनुहुने मित्रलाई हामी एकजनालाई चाहिँ विजेता मौका। मौका ता बनाउनेछौँ विजेताले पाउनुहुनेछ अर्को हप्ता यसै स्टुडियोमा आएर चाहिँ प्रत्यक्ष सुरुमा गायन गर्नु पाउने मौका त्यो मौका तपाईँलाई हामी उपलब्ध गराउनेछौँ जसको लागि भने तपाईँ आउनुपर्ने हुन्छ जिरो छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि तेत्तिसको बाटो गएर एकैछिन हामी यो मिठो भाका सुन्छौँ त्यसपछि पुनः तपाईँ माझ हुनुहुनेछ पढ्दिन भन्दा पढाइ पढाइ पढा नि भन्न जानियो बनाउने आशाले झन् गाईानी भाषाले तिमले गर्दा यतिको भन्न जानियो लिपि सिडी पढ्दैन भन्दा Thank you. गराउने थियो मन पिटी पिटी बाटाको भन्योबाट तिमीले गर्दा यति म बन्न जानियो बिसिडी पढिन कराई पढाइ पढाइ पढे भए तिमले गर्दा यतिको भन्न जानियोसिडी पढ्दिन भन्दा पढाइ पराइ पढ भन्यो बाले भएर आइ क्यु डार्लिङ भन्न जानियो यो मिठो भाक्य सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रममा लोगा गानमा तपाईँ सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघहरू सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ गायन प्रतिभाको खोजी गर्ने काम हो हाम्रो यो तपाईँसँग त्यो काम छ तपाईँसँग त्यो गाउने कला छ गला छ कहाँ गएर चाहिँ पोखाउँ कहाँ गएर देखाउँ भन्न चाहनुहुन्छ दे त्यो भन्दै चाहिँ भतारेर हिँडिराख्नु भएको छ भने तपाईँकै लागि भनेर हामीले यो कार्यक्रम लिएर आएका छौँ कार्यक्रम लोक आगन कोही साथी आइसक्नुभयो कार्यक्रममा स्वागत गर्छु हजुर नमस्ते हेलो हेलो नमस्ते नमस्ते हजुर कहाँदेखि को बोल्नुभयो के मा मा मा राम्रोसँग गर्मी मौसममा चिसो चिसो पार्नको लागि चाहिँ कुन भाका गुनगुनाउनुहुन्छ हुन्छ <laughs> रातको साथी उनी माथि कस्तो माया तरिकाले धन्यवाद श्रृलाउँदै दुईवटा बाटो भएर तपाईँको लागि खुला गरेका छौँ कोही साथी आइसक्नु राजको संकेत महादेखि ए पिठुदेखि तिलक भट्ट के छ त राम्रोसँग पढ्नु होला पढाइलाई नछोड्नु होला पढाइ नै सबैभन्दा ठुलो गहना होइन कतिको गर्मी छ पिठुवा यो गर्मी मौसममा चाहिँ चिसो चिसो बनाउनको लागि चाहिँ कुन भाक्का गुनगुनाउनुहुन्छ आज हजुर चरीलाई टेकेर टाढाको बाटो मधाउँदै आएको मायालाई देखेर हो हुन्छ तिलकजी सुरु गर्नुहोस् ङ्गा सबैले उतौली दल दुनिया बैठ माधु दाको लागि देखे हुन्छ तिलकी राम्रोसँग गाउन कोसिस गर्नुभयो धेरै धेरै धन्यवाद सहभागिताको लागि छुट्टिन्छौँ नमस्ते तिलक भट्ट आउनु आउनुभएको पिठुवाट तपाईँको पालो जिरो सपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि पाँच त्रिसठी तिन सय बाटो भएर आउँदै गर्नु होला हामी एकैछिन यो मिठो भाका सुन्छौँ त्यसपछि पुनः उपस्थित हुनेछौँ टोलाइन धन्नै बोलाएन वास्तवमा त्यो आफ्नो मायलुलाई चाहिँ टोलाइका कुराहरू देखेपछि टोलाएको कुराहरू अनि धनै आफ्नो मायलु भनेर चाहिँ अरूलाई बोलाएको हो कि बोलाउन खोजेको हो कि भन्ने कुराहरू हुँदै थियो निकै सुन्दर यो सुमधुर साङ्गीतिक आवाज तपाईँमा आज राखेँ र रा कार्यक्रममा हुनुहुन्छ तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँचमी खर्चको प्रस्तुति कार्यक्रममा लोगागनमा रहिराख्नु भएको छ र तपाईँले सुनिराख्नु भएको आवाज दिपेन्द्रको अनि प्रविधिमा रहेर मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले र अब भने हामी कार्यक्रमको निकै अन्त अन्ततिर आइसकेका छौँ र अन्त अन्ततिर हुँदाहुँदै पनि तपाईँसँग बोल्न धेरै मन थियो तपाईँको आवाजलाई सुन्नको लागि तपाईँको त्यो भाकालाई सुन्नको लागि निकै आतुर थिए तर के गर्ने समयले हामीलाई साथ नदिँदो रहेछ समयले हामीलाई पछ्याउँदैन रहेछ हामी समयलाई नै पछि समयको पछि पछ्याउनु पर्दो रहेछ यस्तै हो जिन्दगी के गर्ने एकछिन भेटिन्छ एकैछिनमा फेरि छुट्नुपर्छ र अर्को हप्ता तपाईँ र म फेरि पनि भेट्ने नै छौँ त्यो तिनजनासम्मको लागि भने छुट्टिनुपर्छ त्योभन्दा अगाडि आज कार्यक्रममा आएर चाहिँ राम्रोसँग गीत गाउने एक एकजनालाई विजेता छान्नुपर्छ साथीहरू आउनुभयो सिद्धिबाट बखान सिंह चेपाङ आउनुभयो त्यसै गरी अनुस अधिकारी आउनुभयो माधवपुरबाट त्यसै गरी रूपाचेपामा आउनुभयो पर्साबाट र अन्त्यमा आउनुभयो तिलकबाट पिठुवाबाट जना साथीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँहरूले गाउनुभएको आवाज निकै मिठो छ उहाँहरूको स्वरलाई म सलाम गर्छु सम्मान गर्छु र उहाँहरूले गाउनुभएको भाकाहरू निकै नै मिठो छ र निकै मिठो हुँदाहुँदै पनि एकजनालाई त विजेता छानै पर्छ र आजको विजेता बन्नुभएको छ सुरुवातमा आउनु मि आउनुहुने मित्र सिद्धिबाट आउनुभएको थियो बखान सिंह चेपाङ तपाईँलाई बधाई चाहिँ तपाईँले अर्को हप्ता यसरी स्टुडियोमा आएर चाहिँ प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँलाई हामीले यो उपलब्ध गराएका छौँ तपाईँ आउनुहोला अर्को साता शनिबार तिन साढे तिन बजीभित्रमा चाहिँ रेडियो अर्पणको कार्यालयमा आइदिनु होला भन्न चाहन्छु र अब भने छुट्टिनुपर्छ ज जसले फोन लाइनमा आउनुभयो तपाईँ सबै सबैलाई धन्यवाद ज जसको आज फोन लागेन धेरै ट्राई गर्नुभयो र मसँग रिसाउनु भएको होला फोन लागेन भनेर नै तपाईँप्रति म क्षमा प्राप्ति र आगामी श्रृङ्खला आउने नै छु रेडियो अर्पण एक सय कार्यक्रममा लोग आँगनको लिएर सबै सबैलाई धन्यवाद इन्टरनेटमा रेडियोमा र मोबाइलमा तपाईँ जतिले सुन्नुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिँदै प्रविधिमा रहेर साथ दिनुहुने मित्र प्राविधिक मित्र राजप्रति आभार प्रकट गर्दै तपाईँकै लोकभाकाको साथी दिपेन्द्र पनि भोलि बिहान दस बजेको अर्पण समाचारपछि पुनः भेट्ने बाचासहित छुटिन्छौँ नमस्ते भी दर्द अविष्य लेखी जो कैबरेट से भी दर्द लेख लिया ले जाता